नमस्कार संसार साथ साथ मा मा आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा चितवन जिल्लाका विभिन्न कार्यालयबाट कुल नौ अर्ब सात करोड बयालिस लाख सन्ताउन हजार रुपियाँ राजस्व संकलन भएको छ अघिल्लो आर्थिक वर्षमा सात अर्ब चौतिस करोड 48 लाख अन्ठानब्बे हजार रुपियाँ राजस्व संकलन भएको थियो आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी र त्यस पश्चात कर्मश चितवन राष्ट्रिय निकुञ्ज यातायात व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालयमा राजस्व सङ्कलन अघि देखिएका छन् चितवनमा कुल अडचालिस सरकारी कार्यालयबाट राजस्व सङ्कलन हुँदै आएको छ गत वर्ष शैक्षिक तालिम केन्द्र भरतपुर वन तथा वातावरण सुरक्षा गणवा राजस्व संकलन शून्य देख कोष तथा लेखा नियन्त्रण कार्यालय ले चितवनका निमित्त प्रमुख मुक्ति न्यौपानेले अघिल्लो वर्षको तुलनामा यस वर्ष चितवनमा राजस्व आम्दानी एक अर्ब सत्तरी करोड बढी रहेको बताउनु भयो आर्थिक वर्ष सत्तरी एकहत्तरमा पन्चानब्बे प्रतिशत चालु बजेट र सतासी प्रतिशत पुँजीगत बजेट खर्च भएको कार्यालयले जनाएको छ चालुतर्फ कुल चार अर्ब अडतिस करोड छैसठी लाख रुपियाँ र तर्फ दुई अर्ब एक करोड आठ लाख विनियोजन भएको थियो यसबीच कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका अनुसार नानगट मुग्लिन सडक आयोजनाको झन्डै 27 करोड रुपियाँ फ्रिज भएको छ कार्यालयका निमित्त प्रमुख मुक्ति न्युपानेका अनुसार गत वैशाख महिनामा यस आयोजनाका लागि भनेर कुल सन्तानब्बे करोड बाइस लाख पचासी हजार रुपियाँ विनियोजन भएको थियो कुल बजेट मध्ये गत आर्थिक वर्षमा यस आयोजनाले जम्मा अडतिस लाख बाहन्न हजार रुपियाँ मात्र खर्च गरेको छ विनियोजित मध्ये सत्तरी करोड नेपाल सरकारले अन्य आयोजनामा खर्च गरेको आफलाई जानकारी आएको निमित्त प्रमुख नेवानीले बताउनु यस आयोजनाको माथिल्लो महिना यस आयोजनाका अघिल्लो महिना मात्र मुगलिनमा कारले स्थापना करपना संगे सड़क आसपास का घरटहरा को मुआवजा में कहीं रकम खर्च भ रत्नगर नगरपालिकाले सड़क अतिक्रमण गरिराखेका फुटपाथका पसल हटाउन शुरू गरेको छ नगरपालिकाले सड़कको दायाँ बायाँ पच्चिस मिटरभित्र सञ्चालित फुटपाथका पसल र सामग्री हटाउन पैतिस दिने सूचना जारी गरेको थियो सूचना जारी गर्दा पनि व्यवसायले अठेर गरेपछि नगरपालिकाले डोजर लगाएर फुटपाथ पसल र सामग्री हटाएको हो हिजो बिहानबाट टाँडी डोजर लगाउन शुरू गरिएको छ पहिलो चरणमा सड़कको उत्तरी भएको सडक खाली गर्ने र कर्मश बजारका दाया बाया, सबै खाली गरिने नगरपालिकाका निमित्त कार्यकारी अधिकारी सीताराम पोखरेल जानकारी दिनुभयो अब सडकको पच्चिस मिटरभित्र कुनै व्यापार व्यवसाय निर्माण सामग्री राख्न पाइने छैन पोखरेलले भन्नुभयो सड़क क्षेत्र विस्तार गर्ने क्रममा सहयोग गर्ने स्थानिकको आश्वासन आएको र अटेल गर्नेहरू विरूद्ध भने बल प्रयोग गरिनेछ अव्यवस्थित रूपमा फुटपाथ पसल सञ्चालन तथा सामग्री राखिएका कारण बजार क्षेत्र कुर्ब बन्दै पसी नगर पालिक ने डोजर लगाकर सड़क क्षेत्राधिकार फ्राको बनाये डोजर लगापय घर को पेटी भत्की व्यवसायी को घर ने भत्की अवस्थामा रहेको छ गर्ने नै भत्काउनु पर्ने अवस्था आएकाहरूलाई अझै पनि एक हप्ताको समय दिएर आग्रह गरिन्छ उहाँले भन्नुभयो त्यो पनि अटेर गरे नगरपालिका डोजर लगाएर भत्काउन बाध्य हुनेछ बिहान सर्वपक्षीय सहमति जुटाएर नगरपालिकाले डोजर लगाएको हो नगर स्तरीय दल टोल विकास संस्था उद्योग वाणिज्य सङ्घ सामुदायिक सेवा केन्द्र नागरिक सरकार मञ्च पूर्वी चितवन पत्रकार मञ्च नगर विकास समितिका पदाधिकारीहरू बीचको छलफलपछि डजर नलगाएर सडकको क्षेत्राधिकारलाई फुटपाथ पसल तथा सामग्री डोजर लगाएर सड़कको क्षेत्राधिकारभित्रका फुटपाथ पसल तथा सामग्री हटाउने सहमति भएको थियो राजनैतिक दलको सहमति नभएर फूटपाथ पसल तथा सामग्री हटाउने जस्तो कठिन काम गर्न सकिँदैन भनेर नगरपालिकाले दलका नगर, नगर अध्यक्षहरूसँग पनि सहमति जुटाएको छ सड़क फराकिलो गरी बजार व्यवस्थित गर्न नेपाली कंग्रेस नगर सभापति रूपनराज घिमिरे नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाड़ी एकीकृत नेकपा माओवादीका नगर अध्यक्ष कृष्ण प्रसाद सापकोटा ने डोजर लगने विषय में सहमति जनाया थे छलफल में चितवन क्षेत्र नंबर दुई का निर्वाचित सभासद शेषनाथ अहभागिता रहे थियो नेकपा एमालेका सचिव प्रदीप ग्यांवालीले वर्तमान अवस्थामा राजनैतिक दुर्वीकरण देखिए फेरि संविधान नबने खतरा उत्पन्न हुने बताउनु भएको छ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको छत्तीसौं स्मृति दिवसको अवसरमा नेकपा एमाले चितवन र पुष्पलाल स्मृति प्रतिष्ठानले भरतपुरमा हिजो आयोजना गरेको पुष्पलाल र परिवर्तित नेपाली समाज विषयक गोष्ठीमा सचिव ग्यांवालीले माघ आठ में संविधान जारी कर सब मिलने को विकल्प नौन भया कम्युनिस्ट पार्टीहरू जनताबाट टाढिँदै गएको भन्दै उहाँले सिद्धान्त सङ्घर्ष सिर्जना र सङ्गठनबाट पार्टी र जनताबीचको दूरी कम गर्नुपर्नेमा जोड दिनुभयो विगतमा निषेधको नीतिका कारण संविधान नबनेको भन्दै ग्यावालीले अहिले पनि यही अवस्था आए संविधान नबन्ने ठोकुवा गर्नुभयो नेता ग्यावालीले कङ्ग्रेस र एमाले पुराना माओवादी बीचको छुट्टा छुट्टै दुर्वीकरण भए फेरि पुरानो इतिहास दोहोरिन सक्ने चेतावनी दिनुभयो लमखुट्ट टोकाई बास्ना का बेल्जियम में रहकर प्रवासी को सहयोग में रत्नगरको सुकुम्बासी बस्तीमा हिजो झुल वितरण गरिएको छ सा। रत्नगर सात स्थित दोभान टोल र पशुहाट बजार टोलको सुकुम्बासी बस्तीमा झुल वितरण गरिएको हाल बेल्जियममा रहेका जगतपुरका दिपक पौडेल र रत्नगर दुईका उमेश ढुङ्गेलले आर्थिक सहयोग गरी गरिब बस्तीमा झुल वितरण गरिएको हो लोकगायक मिलन लामा मार्फत उनीहरूले रकम पठाइ लामखुट्टे प्रभावित बस्तीमा झुल दिएका छन् गायक लामालाई माध्यम बनाएर बेल्जियमका दुई युवाले सहयोग गरेका हुन् गायक लामाले सयत्तर घरदुरीलाई परिवार सङ्ख्याको आधारमा निशुल्क झुल वितरण गर्नुभयो माडीका स्थानीयले खरे दीर्घकालीन समस्या समाधान गर्न माग गरेका छन् बाढीबाट पीडित समुदायको अवस्था बुझ्न हिजो माडे पुगेको नेपाली कङ्ग्रेसको टोली समक्ष माडीवासीले यस्तो आग्रह गरेका हुन् बर्सातको समयमा बाढीका कारण हरेक का वर्ष ठुलो धनजनको क्षति हुने गरेको भन्दै माडीवासीहरूले खरे खोलाको समस्याले दीर्घकालीन रूपमा समाधान गर्नका लागि पहल गर्न आग्रह गरे माडीको गर्दी बगौडा र कल्याणपुर गाविसका जनताले अनुगमनमा गएको टोलीसँग आश्वासन नभएर कामको खाँस रहेको बताएका थिए अनुगमनपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा का उनीहरूले यस्तो बताएका हुन् सभासद रामकृष्ण घिमिरे नेपाली कङ्ग्रेस दमनका सभापति टेक प्रसाद गुरुङ जिल्ला सचिव जितनारायण श्रेष्ठ क्षेत्रीय सभापति मायाराम चौधरी लगायतको टोलीले गर्दीको इमिलिया पिपरिया बगौडाको रामराज्यपुरी लगायतका को अब, को अब पालो अर्पण जनापण जनावाजमा हाम्रो प्रश्न शरद नगर नगरपालिकाले सड़क विस्तारमा देखाएको कदमप्रति तपाईँको विचार के छ ए सकारात्मक प्रयास बेसस्तुलक सस्तुलक र सी कार्यान्वयनमा चुनौती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 पालु ट्राफिक खबरको यति बेला नारायणगढ टोडा बिरगाउँ सडक खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुगलिन मुगलिनौ विषे काठमाडौँ मुगलिन्दमली पोखरा नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन् सौ चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम बत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिनभर जसो नै पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ जनहित का मौसम संबंधी जानकारी संगे आज काग बिहान सात बजे अर्पण स्थानीय समाचार सकिए ध्रुवराज आज्ञा नमस्कार Yes, इस अर्पण स्थानीय समाचार को साथ में जय गलेसो रियल इस्टेट एंड हाउसिंग प्राली द्वारा निर्मित कपूर कोलोनी चैनपुर तीन चितवन पूर्व पश्चिम राजर्गत चैनपुर